कार्यक्रम वन बाटिकाबाट म आशिष मल्ल रेडियो युनिटी बयानब्बे दशमलव आफ्नै उत्पादनमा तयार पारिएको यो साप्ताहिक रेडियो कार्यक्रम हो यो कार्यक्रम हरेक मङ्गलबार बेलुकी छ बजेर तिस मिनट जाँदा प्रसारणमा आउने गर्दछ वन वातावरण र जलवायुका विषयमा केन्द्रित रहने कार्यक्रमको एक नयाँ श्रृङ्खला लिएर आज पनि हामी तपाईँको रेडियो सेटमा आइसकेका छौँ वन वातावरण जोगाउन सघाउ पुर्याउन तथा जलवायु अनुकूलनका विषयमा जानकारी दिने गरी प्रसारणमा आएको यो कार्यक्रममा वन र वातावरण जोगाउन तथा जलवायु अनुकूलन राख्न भइरहेका प्रयासका विषयमा समाचारमूलक गतिविधि र सम्बन्धित क्षेत्रका व्यक्तिसँग कुराकानी कार्यक्रममा प्रस्तुत हुनेछ कार्यक्रमको आजको श्रृङ्खलामा पनि हामी सोही परिधिभित्र रहेर प्रस्तुत छौ। आजको कार्यक्रममा हामी वातावरण प्रदूषण न्यूनीकरणमा फोहोर मैला व्यवस्थापनले खेल्ने भूमिकाको विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ तर कार्यक्रमको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि राख्दैछौँ हप्ताभरिका वन वातावरण तथा जलवायु सम्बन्धीका समाचारमूलक गतिविधि गतिविधिको साथमा हुनुहुन्छ साथी वीरेन्द्र बाजुराका अधिकांश ठाउँमा रहेका राष्ट्रिय तथा सामुदायिक वनहरू अतिक्रमण भएका छन् निजी स्वार्थ र व्यापार गर्ने उद्देश्यले जिल्लामा पछिल्लो समयमा वन अतिक्रमण बढेको सरकार निकायले बताएका छन् एक नगरपालिका र चौबिस गाविस रहेको बाजुरा जिल्लामा वन अतिक्रमण बढ्दै गएको भए पनि यसबारे सम्बन्धित निकाय र सरकार निकायहरू चिन्तित हुन नसकेको सर्वसाधारणहरूको गुनासो छ जिल्ला वन कार्यालय बाजुराको तथ्याङ्क अनुसार विभिन्न गाविसमा तेइस हेक्टर वन क्षेत्र अतिक्रमण गरेको उजुरी आएको जिल्लावन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख टोपेन्द्र थापाले जानकारी दिएका छन् जिल्लाका विभिन्न जंगलमा पाइने अल्लो बिक्न थालेपछि धार्चुलावासी हर्षित भएका छन् जङ्गलमा बिना लगानी र मेहनत बिना आफै उम्रिने अल्लोले आज भोलि बजार भाव पाउन थालेपछि जिल्लावासीहरू हर्षित हर भएका हुन् धार्चुलाको अधिकांश गाविसहरूको जङ्गलमा अल्लो पाइने गर्दछ स्थानीय व्यापारीहरू अल्लो खोज्दै गाउँ गाउँमा आउन थालेपछि यसले बजार पाएको हो स्थानीय स्तरमै प्रति केजी एक सय भन्दा बढीमा बिक्री भइरहेको स्थानीय व्यापारी लक्ष्मण रोकाएको भनाइ छ अल्लोको धागो प्रशोधनबाट विभिन्न कपडाहरू बनाउन सकिने भएपछि अहिले यसको माग बढेको उनको भनाइ छ हल्लोको कपडा नेपाली बजार भन्दा पनि पर्यटकहरूले मन पराउन थालेपछि व्यवसायबाट स्थानीय र व्यापारीले समेत राम्रै आमदानी गर्न थालेका छन् यातायातको अभावका कारण भने कतिपय गाविसबाट स्थानीयहरू आफै बोकेर सदरमुकामसम्म ल्याउन बाध्य भएका छन् वन पैदावार उपभोग गर्ने आफूहरूको अधिकार भएको भन्दै डलधुराका सामुदायिक वन उपभोक्ता समूहले वन पैदावर र खोटो बेचबिखन गर्ने निर्णय गरेका छन् सामुदायिकता महासंघ डेलधुराको सोमबार डलधुरामा आयोजना भएको वार्षिक साधारण सभाबाट उक्त निर्णय गरेको हो वन गरे गरे एन दुई हजार उना पचासको परीक्षेद पाँचको दफा पच्चिसको उपदफा एक बमोजिम उपभोक्ता समूहले पाएको अधिकारलाई आधार मानेर वन पैदावार चिज वस्तु बिक्री वितरण गर्ने निर्णय गरिएको छ जिल्ला वन कार्यालय डडेलधुराले सामुदायिक वन उपभोक्ता समूहलाई खोटो संकलनमा रोक लगाएकोले सोका विरुद्धमा आफूहरू खोटो संकलन गरी बिक्री वितरण गर्ने निर्णय गरेको सामुदायिक वन उपभोक्ता महासंघ डडेलधुराले जनाएको छ खोटो संकलन कार्यालय नरोक्ने र निर्देशिका अनुसार नै खोटो सङ्कलन गरे पश्चात पनि जिल्ला वन कार्यालय डडेलधुराले सामुदायिक वन उपभोक्ता समूहलाई धरपकड गर्ने काम गरेमा सोका विरुद्धमा आन्दोलनको आदि ल्याउने सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कमला विष्टले बताउनु सामुदायिक वन उपभोक्ता समूहका सोझा जनतालाई विभिन्न बहानामा तर्याउने काम नगर्न सम समेत कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएका केन्द्रीय सदस्य विष्टले बताउनु भयो वार्षिक साधारण सभाले सामुदायिक वन उपभोक्ता समूह अविछिन्न उत्तराधिकारी वाला स्वशासित र संगठित संस्थालाई कानून ऐन विपरीत कुनै निकायले हस्तक्षेप गर्न नमिल्ने भएकोले खोटो संकलन गर्ने कार्यलाई नरोक्न खोटो संकलन गर्ने कार्यलाई नरोक्न जिल्ला वन कार्यालय डणेलधुरालाई आग्रह समेत गरिएको छ साथै खोटो संकलन गरिरहेका समूहले नियमित रूपमा खोटो संकलन गरी बिक्री वितरण गर्ने समेत निर्णय जिल्ला वन कार्यालय डणेलधुराले आफूहरूको अधिकार हनन हुने गरी वन पैदावर वस्तुको बिक्री वितरणमा रोक लगाएर सामुदायिक वन उपभोक्ता समूहको अधिकारको हनन गरेको वार्षिक साधारण सभाका सहभागीले बताएका छन् कार्यक्रमको सभाध्यक्ष सामुदायिक वन उपभोक्ता महासंघ डणेलधुराका अध्यक्ष चन्द्रदेव बोहरा रहनु भएको थियो यता जिल्ला वन कार्यालय डणेलधुराले भवानी केमिकल्स प्रणालीले खोटो संकलन गरिरहेका सामुदायिक वन उपभोक्ता समूहलाई खोटो संकलन गर्नमा रोक लगाएको छ भने दिव्यारोजिन एन्टर्पेन्टाइनलाई भने खोटो हप्ताभरिका वन वातावरण तथा जलवायु सम्बन्धीका समाचारमूलक गतिविधि सुनाउँदै हुनुहुन्थ्यो साथी वीरेन्द्र श्रोता यदि तपाईले भर्खरै मात्र रेडियो खोल्नुभएको हो भने हामी कार्यक्रम वन बाटिकामा छौँ वन र वातावरण जगाउने लगायतका अन्य विषयमा केन्द्रित हुने कार्यक्रमको यो एउटा नयाँ श्रृङ्खला हो हामीले भर्खरै हप्ताभरिका समाचारमूलक गतिविधि प्रस्तुत गरेका थियौँ गतिविधिपछि लाग्दछौँ कार्यक्रमको विषयवस्तुतिर आजको कार्यक्रममा हामीले वातावरण प्रदूषण न्यूनीकरणमा फोहोर मैला व्यवस्थापनले खेल्ने भूमिकाको विषयमा केन्द्रित रहेर केन्द्रीय वातावरण विभाग त्रिभुवन विश्वविद्यालयमा स्नातको तहमा अध्ययन गरिरहेका विद्यार्थी तथा अनुसन्धानकर्ता नितेश खड्कासँग कुराकानी गरेका छौँ श्रोता अब कार्यक्रममा प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी धन्यवाद म नितेश खड्का र यो वातावरण विज्ञानको विद्यार्थी तथा अनुसन्धानकर्ता वातावरण विज्ञानको विद्यार्थी भन्नुभयो है वातावरण के हो साधारणतया सबैले बुझ्ने भाषामा भन्नुपर्दाखेरि वातावरण भनेको हाम्रो वरिपरि हामी जे देख्छौँ त्यही नै हाम्रो वातावरण हो र यसलाई चाहिँ अलिक मजाले व्याख्या गर्नु पर्यो भने चाहिँ हामी वरिपरि भएका जीव र निर्जीव वस्तुहरू बीचको परस्पर क्रिया वा प्रभावहरूलाई नै हामी वातावरण भन्छौँ अनि अहिले संसार यो संसारको सबैभन्दा ठुलो समस्या वातावरण प्रदूषण भनिन्छ नि है यो वातावरण प्रदूषण भन्नाले यो वातावरण प्रदूषण भनेको हाम्रो जल वायु तथा जमिनको वातावरणमा कुनै कारणले पर्ने असरहरूलाई हामी प्रदूषण भन्दछौँ र त्यो प्रदूषण चाहिँ विभिन्न कारणहरूले हुने गर्दछन् अनि कारण त भन्नुभयो कारणहरूको बारेमा अहिले भनिदिन्न यो प्रदूषण हुने कारणहरू चाहिँ विभिन्न छन् जसमध्येमा चाहिँ हामीले दुई भागमा चाहिँ यसलाई विभाजन गर्न सक्छौँ एउटा चाहिँ प्रदूषण मानव सिर्जित र एउटा प्राकृतिक प्राकृतिक रूपमा हुने प्रदूषणहरू हामीले रोक्न सक्दैनौँ जस्तै कहिलेकाहीँ डँडेलो लाग्ने गर्छ त्यो प्राकृतिक रूपमा प्रदूषण भयो यो भल्क्यानोहरू जाने गर्छौँ भन्छौँ त्यसबाट हुने चाहिँ प्रदूषणहरू हामीले रोक्न नसक्नेछौँ जस्तै यो बाढी पहिरोहरू हामीले रोक्न सक्दैनौँ त्यस्तै ते अरू मानव सिर्जित प्रदूषण भनेको चाहिँ जस्तै हामी गाडी कुदाउँछौँ त्यसबाट धुवा निस्किन्छ हाम्रो कल कारखानाबाट निस्किने धुवाँहरू हामीले गर्ने फोहोर मैलाहरू र हाम्रा चाहिँ दैनिक कार्यक्रमहरूले चाहिँ जसले चाहिँ वातावरणमा असर गरिरहेको हुन्छ तिनै चाहिँ वातावरण प्रदूषणका चाहिँ कारणहरू हुन् यो फोहोर मैला व्यवस्थापन भन्छन् नि है के हो त यो फोहोर मैला व्यवस्थापन भने सुरुमा फोर मैला व्यवस्थापनमा जानुभन्दा अगाडि हामी फोर मैला भनेको के हो भनेर बुझौँ फोहोर मैला भनेका ती चिजहरू हुन् जुन चाहिँ हामीले दैनिक रूपमा उपयोग गरिरहेका वस्तुहरूबाट निस्किने अथवा हामीले त्यसबाट निस्किएर हामीलाई नचाहिने तत्त्वहरू अथवा नचाहिने चिजहरू चाहिँ फोहोर मैला हो जसलाई मानिसहरूले चाहिँ त्यसलाई डिस्कार्ड गरेको हुन्छौँ त्यो फोहोर मैला हो अझै अहिलेको परिभाषामा भन्नुपर्दाखेरि चाहिँ थालिएका चिजहरू फोहोर मैला हुन् तर फोहोर आफैमा फोहोर होइन फोहोर मोहोर हो भन्ने पनि भन्ने गरिन्छ र फोहोर मैला व्यवस्थापन चाहिँ किन गर्नुपर्छ भने फोहोर मैलाले चाहिँ गम्भीर वातावरणीय समस्या सिर्जना गर्छन् फोहोर मैला व्यवस्थापन प्रत्येक आफ्ना स्थानीय निकायहरूले गरिरहेका छन् र मान्छेहरूले पनि आफ्नो घरदेखि नै सुरु गर्नुपर्दछ फोहोर मैला व्यवस्थापन गर्नका लागि चाहिँ विभिन्न प्रक्रियाहरूमा जानुपर्दछ सबभन्दा सुरुमा चाहिँ हामीले चाहिँ यो फोहोर उत्पादन कसरी हुन्छ भन्ने बुझ्नुपर्छ र फोहोर उत्पादनमै हामीले कमी गर्नुपर्दछ फोहोर उत्पादन कमी कसरी गर्ने भन्दा पनि कुनै पनि चिजहरूलाई चाहिँ हामीले चाहिँ रिफ्युज गर्ने भन्दा मलाई यो चाहिँदैन मलाई यो आवश्यक भन्दा धेरै भयो चाहिँदैन भन्ने त्यो नचाहिने हुँदाखेरि चाहिँ फोहोरहरू थोरै उत्पादन हुन्छन् त्यसै गरी फोहोर उत्पादन भइसकेपछि फोहोर छुट्याउने गर्नुपर्छ जसलाई हामी सिग्रिगेसन भन्छौँ यसमा चाहिँ कुहिने चिज एकतिर नकुइने चिज एकतिर अझै भन्ने हो भने प्लास्टिक बोतलहरू एकतिर ग्लास बोतलहरू एकतिर राख्ने र यो हाम्रो मेटल्स भन्छौँ हामी सिमेन्ट रड छड जुन बिक्री हुनसक्छ त्यसलाई छुट्याउने र यो छुट्याइसकेपछि चाहिँ कुहिने चीज र हामीले जुन रियुज अथवा रिसाइकल गर्न सक्दैनौँ त्यो चिजलाई चाहिँ सम्बन्धित निकायमा पठाउने अथवा त्यसलाई ट्रान्सपोर्ट गरेर चाहिँ यसलाई व्यवस्थापन गर्न पठाउने र लेन्डफिल्ड साइडमा लानेर त्यसलाई डिस्पोजल गर्ने भने अरू रिसाइकल रियुज गर्न सकिने वस्तुहरूलाई चाहिँ सुईअनुसार गर्ने र त्यसबाट पनि आमदानी पनि गर्न सकिन्छ अभी फोहर मैला हम घर हो या कंपनी होस् या कल कारखाना होस् जस्तों सुग फोहोर मैला इस वातावरण में पड़ने कोई असर यो खास गरी फोहोर मैलाले चाहिँ वातावरण नै दूषित बनाउँछ त्यसै गरी दूषित बनाउने हुनाले यो फोहोर मैलाले चाहिँ वातावरणमा असर गर्ने नै भयो फोहोर मैला व्यवस्थापन मजाले गरिएन भने स्वास्थ्यमा गम्भीर समस्याहरू उत्पन्न हुन्छन् जस्तै हैजा लाग्ने सरुवा रोगहरू लाग्ने हुन्छन् र त्यहाँ भएका फोहोर मैलामा भएका सिरिन्जहरूदेखि लिएर अनेकौँ हेजाडियस वेस्ट भनिन्छ चा। जसले चाहिँ हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ त्यसलाई व्यवस्थापन गर्न सकिएन भने स्वास्थ्यमा चाहिँ असरहरू गर्छन् चा। र यो फोहोर मैला व्यवस्थापन गरिएन भने जमिन प्रदूषण पनि हुन्छ जस्तै प्लास्टिकहरू जथाभावी फालिन्छ अहिले प्लास्टिकहरूले चाहिँ हाम्रो जमिनको उर्वरा शक्ति चाहिँ घटाइरहेको छ त्यसै गरी चाहिँ जल प्रदूषण पनि हुन्छ वाटर पोल्युसन हामी भन्ने गर्छौँ त्यो भइरहेछ जस्तै फोहोर मैलाहरू चाहिँ स्वच्छ पानीमा फ्याँक्ने हामीले चाहिँ आफ्ना फोहोर मैलाहरू चाहिँ नदीनालामा मिसाउने हुँदा नदीनालामा असर गरिरहेको छ र नदीनालामा भएका जीव पनि असर गरिरहेको हुनाले यो फोहोर मैला व्यवस्थापन हामीले राम्ररी गरेनौँ भने यसले चाहिँ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विविध क्षेत्रहरूमा असर गरिरहेको हुन्छ अनि यो फोहोर मैला र जलवायु परिवर्तन बीच केही सम्बन्ध भएको पाउनुपर्छ यहाँले निश्चय नै फोहोर मैला र जलवायु परिवर्तन बीच केही सम्बन्ध छ हालसालै विश्व ब्याङ्कको प्रतिवेदन अनुसार यो फोहोर मैला जहाँ व्यवस्थापन गरिन्छ जसलाई चाहिँ लेनफिल्ड साइड भनिन्छ त्यो लेनफिल्ड साइडबाट चाहिँ कुल हरित ग्यास उत्सर्जनको पाँच चाहिँ लेनफिल्ड साइडबाट चाहिँ हरित ग्यासहरू उत्सर्जन हुन्छन् अरे र यसै गरी लेनफिल्ड चाहिँ मिथेन ग्यास अपनी उत्सर्जन हो कुल संसारमा उत्सर्जन हुने मिथेन ग्यासको बाह्र प्रतिशत लेनफिल्ड उत्सर्जन हुन्छ र यो मिथेन ग्यास चाहिँ विश्व ब्याङ्कको प्रतिवेदन अथवा हामीले भन्ने गरेको चाहिँ मिथेन ग्यास जलवायु परिवर्तनमा कार्बन डाइअक्साइडभन्दा बिस गुणा बेसी प्रभाव यसको हुन्छ भन्ने गरिन्छ त्यसैले चाहिँ फोहोरबाट चाहिँ हरित ग्यासहरू उत्सर्जन हुने हुनाले र हरित ग्यासको कारणले नै जलवायु परिवर्तन हुने भन्ने वैज्ञानिकहरूको मान्यता हुनाले जलवायु परिवर्तनमा चाहिँ यो फोहोर फोहोर मैला पनि घाँसिएर आउँछ भन्ने मेरो भनाइ छ अनि यो फोर मैला व्यवस्थापन गर्यो भने जलवायु परिवर्तन न्यूनीकरण सम्भव छ फोर मैला व्यवस्थापन गर्यो भने पुरै जलवायु परिवर्तन हामीले चाहिँ समाप्त गर्न चाहिँ सक्दैनौँ तर यसलाई केही न केही न्यूनीकरण गर्न सक्छौँ जस्तै अघि मैले भने हरित ग्यास उत्सर्जनमा यसले चाहिँ भाग लिएको छ त्यो हरित ग्यास उत्सर्जन चाहिँ हामीले फोहोर मैलाबाट चाहिँ कटौती गर्न सक्छौँ जस्तै कि फोहोर मैलै कम उत्पादन गर्ने फोहोर मैला कम उत्पादन भइसकेपछि हरित ग्यासको उत्सर्जनमा पनि कमी आउँछ जसले गर्दा जलवायु परिवर्तन न्यूनीकरण गर्न सकिन्छ फोहोर मैला व्यवस्थापनमा रिसाइकल भनिन्छ नि पुनः चक्र के हो यो रिसाइकल भनेको खासमा तपाईँले रिसाइकल भनेर मात्र सोध्नुभयो म मा चाहिँ यो फोर मैला सम्बन्धी थ्री आर कन्सेप्टकै बारेमा एउटा भनौँ थ्री आर भनेको चाहिँ रियुज रिसाइकल र रिडियुज भनिन्छ रियुज भनेको पुनः प्रयोग गर्ने जस्तै हामीले चाहिँ प्लास्टिक बोतलहरू ग्लासका बोतलहरू जुन हामी फ्याँक्छौँ त्यसलाई चाहिँ पुनः प्रयोग गर्न सक्छौँ जस्तै हामी देख्छौँ यो कबाडीहरूले चाहिँ बोतलहरू चाहिँ किनेर लाने उठाउने र त्यो फ्याक्ट्रीले चाहिँ सफा गर्ने र त्यसमा फेरि चाहिँ सामानहरू भरिएर आउने हुँदाखेरि पुनः प्रयोग पनि गर्न सकिन्छ अर्को रिसाइकल भन्नुभयो पुनः चक्र जस्तै हामीले चाहिँ फ्यालिएका हाम्रा पेपर कागजहरू प्लास्टिकहरू र यी फलामका सामानहरूलाई चाहिँ पुन प्रयोग कसरी गर्न सकिन्छ भने चा यसलाई चाहिँ कल कारखानामा लाने प्रशोधन गर्ने र पुनः नयाँ बनाएर चाहिँ यसरी रिसाइकल गरेर पनि प्रयोग गर्न सकिन्छ अनि अर्को यो रिड्युज भनिन्छ सबभन्दा सुरुमा चाहिँ फोहोर मैले उत्पादनमा चाहिँ कमी गर्ने हामीले चाहिँ फोहोर मैला उत्पादन गरेर यसलाई रि र रिसाइकल गर्नुभन्दा चाहिँ फोहर मैला उत्पादनमें कमी आउन आन दिन नई हमारे सबसे हितकर हो तपाईँले भनिसक्नुभयो तपाईँ वातावरण विज्ञानको विद्यार्थी है यो सेक्टरमा लागिसकेपछि त्यस्तो केही काम गर्नुभयो यो फोहोर मैला व्यवस्थापन सम्बन्धी मैले फोहोर मैला व्यवस्थापन सम्बन्धी भर्खरै पनि नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अहिले चाहिँ सर्वे गरेर म भर्खर आएको छु र चाहिँ यो फोहोर मैलालाई कसरी व्यवस्थापन गर्ने त्यसै यो हाम्रो चाहिँ हस्पिटल अस्पतालबाट आउने फोर मैलाहरूलाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चाहिँ विभिन्न अध्ययन अनुसन्धानहरू गरेको छु के लाग्छ तपाईँलाई तपाईँ आफ्नो लक्ष्यमा सफल हुनुहोला या नहुनुहोला निश्चय नै अब हामीले चाहिँ यो अनुसन्धान गर्ने प्रतिवेदनहरू बनाउने हुन्छ र यो कार्यान्वयनको लागि चाहिँ एकदम सरकार र स्थानीय निकायहरू र त्यहाँका जनताहरूले नै कामहरू गर्नुपर्ने हुन्छ र त्यसको लागि चाहिँ हामीले बाटोहरू देखाउने हो र म चाहिँ मेरो लक्ष्यमा सफल हुन्छु भन्ने लागे मलाई लागेको छ अनि तपाईँ राजधानीमा बस्ने मान्छे राजधानीबाट यो सुदूरपश्चिममा आउनुको उद्देश्य म राजधानीबाट सुदूरपश्चिम आउनुको उद्देश्य के हो भने यो हालसालै घोषणा भएका नगरपालिकाहरूमा सरकारले चाहिँ हामीलाई त्यहाँको फोहोर मैला व्यवस्थापन सम्बन्धी एकदम प्रारम्भिक सर्वेक्षण गर्नको लागि पठाएको हो नगरपालिकाबाट निस्किने फोहोरहरू भन्नाले हामीले भान्साकोठाबाट आएका फोहोरहरू विभिन्न घरका कोठाट अथवा घर बट निस्कालय निस्कुर् फोहर बजार क्षेत्र होटल रे दोकान्षेत्र बट निस्के फोहोरला व्यवस्थापन कर नगर पालिक को फोहर मैला व्यवस्थापन भाई तेस में कस्त फोहर उत्पादन भइरहेको छ ती फोहोरहरूलाई कसरी अहिलेको नगरपालिकाले चाहिँ त्यसलाई चाहिँ व्यवस्थापन गरिरहेको छ र आगामी आउने दिनहरूमा चाहिँ कति फोहोर त्यहाँबाट निस्किन्छ र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सर्वेमा चाहिँ म सुदूरपश्चिम आएको हुँ र हालसालै मैले भोइतडी जिल्लाको पाटन नगरपालिकामा फोहोर व्यवस्थापन सम्बन्धी सर्वेक्षण सकेको छु तपाईँ पाटन जानुभएको रहेछ त्यो कार्यक्षेत्रमा गएर के के गर्नुभयो त्यहाँको अनुभव सुनाइदिन्न म पाटन नगरपालिका गएँ र त्यहाँ नगरपालिकाको प्रमुख प्रमुख कार्यकारी अधिकृत सर र नगरपालिकाको समन्वयमा मैले काम शुरू फोर मैला सम्बन्धी काम शुरू गरे र मेरो उद्देश्य चाहिँ के थियो भन्दाखेरि प्रति व्यक्ति कति फोर उत्पादन हुन्छ नगरपालिकामा भन्ने मेरो सर्वेक्षण थियो र त्यो सर्वेक्षणको लागि मैले चाहिँ पाँचवटा नगरपालिकाको का वार्डहरू चुने जसमध्ये चाहिँ दुईवटा वार्ड चाहिँ अर्बन वार्ड सहर केन्द्रित वार्डहरू दुईवटा चाहिँ अति रुरलर हामी रिमोट एरिया भन्छौँ त्यो वार्डहरू चुने र एउटा वार्ड चाहिँ सेमी अर्बन भनेको सहर विकास हुन थालेको वार्ड चुज गरेर त्यसमा कस्तो फोहोर मैला कति केजी 4 उत्पादन हुन्छ प्रतिदिन प्रति व्यक्ति प्रति त्यो हेरे र त्यसलाई चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ र त्यहाँनेरि अहिले फोहोर मैलाको आङ्कडा के छ र फोहोर मैलालाई चाहिँ कसरी व्यवस्थापन गरिरहेको छ भन्ने कुरामा चाहिँ सर्वेक्षण गरियो र अब यसको एनालाइसिस र प्रतिवेदन बनाउने काम पनि अगाडि बढ़िरहेछ अन्त्यमा हाम्रो रेडियो सुनेर बसेका श्रोतालाई के भन्न चाहनुहुन्छ धेरै हामीले फोहोर मैला उत्पादन गर्नेभन्दा पनि फोहोर मैला घटाउनेतिर लागौँ फोहोर मैला व्यवस्थापन गर्न जरुरी छ फोहोर मैला आफैमा फोहोर होइन फोहोरलाई मोहोरमा पनि परिणत गर्न सकिन्छ जस्तै हामीले फ्याल्ने प्लास्टिकका बोतलहरू बेच्न सकिन्छ त्यसबाट आय आर्जन पनि गर्न सकिन्छ प्लास्टिक विभिन्न प्रकार का सामान बना सकस बजार खपत भी जस्ते ग्लास बोतल हमी खाएगा ती बोतल बेचना सकता जस पुनः प्रयोग सकसन कर सकि अन्न फोहर स्थानीय निसले फोहर व्यवस्थापन कर हस्तांतरण कर फोहर मैला व्यवस्थापन में हमी सहयोग सकसले अर्गनिक वेस्ट जो भाषा बड़ी निस्कने फोहर हो कचरा छिलका हो हामीले कम्पोस्ट मलहरू पनि बनाउन सक्छौँ त्यसै गरी फोहोर मैलाका विभिन्न आयाम र क्षेत्रहरू छन् फोर मैला आफैमा फोर होइन भन्ने बुझेर फोहोरलाई चाहिँ मोहरमा परिणत गर्नको लागि चाहिँ आजदेखि हामी लाग्नुपर्छ भन्ने मेरा भनाइहरू राख्न चाहन्छु हस्त आफ्नो कार्य व्यस्तताका बावजुद पनि हाम्रो रेडियोको लागि समय निकालिदिनु यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई धन्यवाद तपाईँलाई पनि र तपाईँको सम्पूर्ण यो प्रोग्राम चलाउने युनिटलाई पनि श्रोता अहिले तपाईँले सुन्नुभयो फोहोर मैला व्यवस्थापन विषयमा केन्द्रित रहेर केन्द्रीय वातावरण विभाग त्रिभुवन विश्वविद्यालयमा स्नातको अध्ययन गरिरहेका विद्यार्थी एवं अनुसन्धानकर्ता नितेश खड्कासँग गरिएको कुराकानी यो हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ श्रोता वातावरण प्रदूषण न्यूनीकरण गर्नमा फोहोर व्यवस्थापनले अहम भूमिका निर्वाह गर्दछ त्यसकारण फोहोर व्यवस्थापन गरी स्वच्छ तथा हरियो वातावरण बनाउन तर्फ हामी आज बाट श्रोता मित्र आजको कार्यक्रमबाट तपाईँले केही न केही ज्ञान आर्जन गर्नुभयो होला भन्ने आशा लिएका छौँ हामी आगामी श्रृङ्खलामा नयाँ विषयवस्तुसहित आउने नै छौँ तर त्योभन्दा अगाडि आजको कार्यक्रम कस्तो लाग्यो कुनै प्रतिक्रिया अथवा सुझाव दिन मन लागेको छ भने हामीलाई तपाईँका प्रतिक्रिया अथवा सुझाव पठाउन सक्नुहुनेछ पठाउनका लागि ठेगाना रहेको छ कार्यक्रम वन बाटिका सामुदायिक रेडियो युनिटी ब्यानब्बे दशमलव अमरगढी नगरपालिका पाँच खलङ्गा डडेलधुरा तपाईँ हामीलाई स मार्फत् पनि आफ्नो प्रतिक्रिया पठाउन सक्नुहुनेछ त्यसका लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर यू स्पेस बीबी स्पेस र आफ्नो मनमा लागेका कुरा लेखेर पैँचालिस छ्यालिस अर्थात् चार पाँच चार छमा पठाउन सक्नुहुनेछ त्यस्तै तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल ठेगाना रहेको छ इन्फो हस्तो श्रोता आजका लागि यस कार्यक्रमका संयोजक गणेश ठगुना र प्राविधिक मित्र प्रतीक्षालाई धन्यवाद अनि तपाईँ श्रोतालाई विशेष धन्यवाद आजका लागि म कार्यक्रम प्रस्तुता आशिष मल्ल विदा हुन्छु अर्को साता पुनः भेटौँला नमस्कार